नमस्कार एवं हार्दिक स्वागत विभादन टकाउन चाहन्छु कार्यक्रम अर्पण शुभ साँझको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण श्रोता मित्रहरूमा कार्यक्रम अर्पण शुभ साँझको विषयमा आज पनि तपाईँ माझ उपस्थित भइसकेका श्रोतपालि सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्स र इन्टरनेट अनलाइनमा डब्लु डब्लुडब्ल्यु डट लगन गरेर सुनिरहनु भएको छ सात तिस बजीसम्मको यो बिचमा हामी रहनेछौँ र यो बीचमा रहँदाखेरि तपाईँसँगै कुराकानी गर्छौँ र तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ शून्य र शून्य छपन्न यो बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ आजको श्रृङ्खलामा छौँ आजको यो साईराम फर्निचर उद्योगले प्रायोजन गरेको छ जुन रत्न नगर आदर्श नगर जहाँ दक्ष तथा अनुभवी मिस्त्रीबाट तयार गरिएका झ्याल ढोकाको चौकुस खापा पल्ला शुभ विवाह शुभकारीको लागि आवश्यक बने सम्पूर्ण फर्निचरहरू विभिन्न अफिस फर्निचरहरू गरायसी सरसजावटका लागि चाहिने आकर्षक फर्निचरहरू चाहिएमा र बढाउनु परेमा यहाँले सम्झनै ठाउँ हो साईराम फर्निचर उद्योग जसका प्रवाइडर हुनुहुन्छ धनराज डल्लाकोटी तपाईँ अन्य जानकारी आफै पनि सिधै फोन गरेर लिन चाहनुहुन्छ भने सम्पर्क फोन नम्बर हो शून्य छपन्न पाँच बैसठी आठ सय पैँतिस र मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास फोन गरेर अन्य जानकारी पनि लिन सक्नुहुनेछ आजको श्रृङ्खलामा प्रविधि कक्षीबाट मित्र विष्णु अनि आवाजबाट अर्पण शुभसाँसको सहयात्री म सूर्य ढकाल रहेको छु तपाईँको साथ पनि मिल्ने बेला टेलिफोन लाइनमा सुना छपन्न पाँच त्रिसठी तिन बत्तीस र कुनै बाटो आइसकेको छैन हामीलाई सधैँको खाना भइसक्यो हजुर कार्यक्रममा आउनु भएको छ हामी एकैछिन पछाडि एउटा आवाज बजाउनेछौँ कस कसलाई सुनाउनुहुन्छ कार्यक्रम मार्फत हजुरको लागि धन्यवादको लागि अनि त्यहाँबाट मेरो कालीको लागि अनि अनि सम्पूर्ण हुन्छ बदन सहभागिताको लागि धन्यवाद अनि त्यसमा हामीसँगै रहनु होला छुट्यौँ अहिलेलाई नमस्ते बदन अधिकारीको सहभागिता सम्झिनु भएको हो कार्यक्रम साझको विषयमा फेरि पनि कोही मित्र टेलिफोन लाइनमा नयाँ ताजा खबर गर्मी गर्मी कुसुम जी, कदा कुसुम ए, जी, कदा मैले तपाईँसँग कुराकानी गरिरहेको छु ठिकै छ कार्यक्रम का अर्पण शुभ साँझको व्यवसायमा हामी छौँ र तपाईँले अहिले चाहिँ सुनिरहनु भएको छ होला होइन कुसुम्जी हुनुहुन्थ्यो धादिङ बाटो र कुराकानी हुन सकेन केही समस्या उत्पन्न रहेको छ कारण ठिकै छ तपाईँ पनि आउन चाहनुहुन्छ भने कार्यक्रम अर्पण शुभ साझको सा सा व्यवसायमा सुन्य छपन्न पाँच त्रिसठी तिन बत्तिस र तेत्तिसको दुईवटा बाटो खुल्ला छ आजको कार्यक्रमलाई साईराम फर्निचर उद्योगले प्रायोजन गरेको हो जुन रत्नगरतिर आदर्शनगर ठोलमा बस्दैछु आज एकजना साथी टेलिफोन लाइनमा हुनुहुन्छ भनेर इसारा मिल्दैछ उहाँलाई पनि बोलाइहालौँ हजुर नमस्ते हजुर नमस्ते हेलो कोही साथी हुनुहुन्थ्यो कस्तो भएको छ सबलाई आउने वैश्य मलाई पनि आएको छ तिम्रै माया लागेको छ याम छेत्री अनि राधि कालको सुमध्र आवाजमा सजिवको आवाज हो भने लय सृजना हो कृष्ण अखिलको शब्द सृजना हो कृष्ण अखिली अनि प्रहलादीको यति बेला तपाईँको लागि देखेपछि तिम्रो उठमा गुलाबको फुल फुल नथा मेरो मनमा पिर थियो सबलाई आउने वैश्य मलाई पनि आएको छ तिम्रै माया लागेको छुट्न थाल्यो को छ तिम्रै माया लाग्छ सबै आउने भई सा मलाई पनि आको छ तिम्रै माया लाग्छ सबै आउने भई मलाई हजुर मित्र कस्तो कस्तो भएको छ सबलाई आउने भैस मलाई पनि आएको छ बाया माया लागेको कृष्ण अखेरीको लय शब्द सृजना हो सगी प्रहलाद चौधी हाम छेत्री अनि राधिका मालको आवाज उपमा को दोस्रो प्रस्तुति पनि हो र यस्तो आवाजहरू ल्याउने क्रममा अझै अल्बमहरू बजारमा ल्याउने क्रममा छ उपमा डिजिटल रत्याधिक मात्रामा रुचाइरहनु भएको आवाज कार्यक्रम अर्पण शुभ साँझकै बसाईमा पहिलो लोकधारी आवाज सँगसँगै तपाईँको लागि राखिसकेका छौँ र तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ टेलिफोन लाइनमा कोही मित्र आइसकेको इसारा मिल्दैछ मैले क्रममा हलो हाँ कोई साथी उन्हें रहा सा, समस्या देखिखे टेलीफोनलाइन में मैं ये बेला अर्क एकजना साथी स्वागत करने तर्खर करते अह कोही साथी टेलिफोन लाइनमा आउनुहोस् मैले उहाँलाई स्वागत गर्छु यति बेलाको क्रममा हजुर नमस्ते हजुर कहाँबाट कसको आवाज होलायणबाट कृष्णजी आरामै हुनुहुन्छ हामी पनि एकदमै आरामै रहिरहेका छौँ के गर्नुहुन्छ यहाँले कृष्णजी कार्यक्रम भएको छ हामी एकैस दिन पछाडि त्यसै होइन हुन्छ कृष्णजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म हामीसँगै रहनुहोला र फेरि फेरि आगामी श्रृङ्खलाहरूमा पनि सम्झिँदै गर्नुहोला अहिलेलाई विदा गरी छुटाउनुहोस् त कृष्णको सहभागिता मिलेको थियो हामीलाई नारायण घटेर सम्झिनु भएको थियो कार्यक्रम शुभ साँझको आजको श्रृङ्खलामा छौँ आजको श्रृंखलालाई साईराम फर्निचर उद्योगले प्रायोजन गरेको हो जुन रत्नगरतिर आदर्शनगर ठोलमा अवस्थित छ जहाँ दक्षिण तथा थाव्य मिस्त्रीबाट तयार था गरिएका झ्याल ढोकाको चौकुस खापा पल्ला शुभ विवाह शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण फर्निचरका सामानहरू विभिन्न अफिस फर्निचरहरू गरायसी सर लागि चाहिने आकर्षक फर्निचरहरू यहाँलाई आवश्यक परेको छ भने तपाईँले सम्झनै पर्ने ठाउँ हो एकमात्र विश्वासी साईराम फर्निचर उद्योग जसको प्रोभाइडर हुनुहुन्छ अन्य जानकारी आफै पनि लिन चाहनुहुन्छ भने सम्पर्क फोन नम्बर छ शून्य र मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास फोन गर्न सक्नुहुनेछ त्यसर्थ कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने पनि स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ यति बेला टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ भनेर इसारा मिल्दैछ को हुन्छ मैले उहाँलाई स्वागत गर्छु हजुर नमस्ते आज को दिन में रही रवि खे जी, हामीलाई सुन्नु भएको छ होइन र बिजी हुनुहुन्थ्यो र कुराकानी हुन सकिरहेको छैन किन तपाईँ डायल गर्दै होला टेलिफोन लाइनमा केही समस्या र त्यो समस्यालाई समाधान गर्ने तर्कमा मेरो विष्णुजी प्रविधि कुक्षीबाट जुटिरहनु भएको छ तपाईँले तपाईँ प्रयासरत रहनुहोला भन्न चाहन्छु हामीलाई एउटा आवाज सुन्छौँ विष्णुजी त्यसै होइन रि तिम्रो बिहे भोभन्दा यति रोइन नि यो आवाज हामी सुन्छौँ र तर त्योभन्दा पहिला एकजना साथीसँग हामी कुराकानी गरौँ त्यस पछाडि आवाज सुनेछौँ हजुर नमस्ते उहाँसँग पनि सम्पर्क विस्त भइसकेको छ यदि एउटा आवाज सुनौ पछिल्लो समयमा बजारमा एक आवाज हो सुरेश परियार अनि जुना सुरेशको आवाजमा सजिवको आवाज पनि हो र यस सुरेश परियार र शब्द सृजना हो सूर्य परियार सामुन्द्रियाको यो आवाज पछिल्लो समय म बजारमा आएको आवाज हो कार्यक्रममा दोस्रो लोकदरिया आवाज सँगसँगै तपाईँको माझमा राख्छौँ र तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला डाली गर गर्दै गर्नुहोला तर त्यो समस्या चाहिँ समाधान हुने प्रयत्नमा छ र तपाईँ पनि प्रयासरत रहनुहोला आइटिबेला भने एउटा आवाज यो गुन्जिरहेको आवाजपछि हामी एकैछिन पछाडि आउँछौँ तपाईँसँग कुराकानी गर्नको लागि तपाईँ कति नजानुहोला खबर पाउँदा जान काम्यो हो फर हजुर मित्र खबर पाउँदा ज्यानखाम तिमीलाई सम्झे आँसोजन बरभरी त्यसै भइनरे तिम्रो बिहे भन्दा यति रोइनरे सुरेश परियारानी जुनाश्रेषको आवाजमा सुजीवको आवाज, आवाज राख्यो कार्यक्रममा दोस्रो लोक धेरै आवाज सँगसँगै कार्यक्रम अर्पण शुभ साँचको व्यवसायमा छ तपाईँले सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लो पाँच मेगा हर्जरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियो अर्पण डट लगन गरेर सुनिरहनु भएको छ जहाँ जहाँ इन्टरनेट अनलाइनको पहुँच छ त्यहाँ त्यहाँ कार्यक्रम अर्पण शुभ पनि पुगिने रहेको छ पूर्ण रूपमा विश्वास गर्न चाहन्छु सात तिस बजीसम्मको यो यात्रा हाम्रो हो र यो यात्रामा तपाईँको साथ मिलिरहेको छ यो पनि मैले विश्वास गर्छु त्यसै आजको कार्यक्रमलाई प्रायोजन गरेकोर्निचर उद्योगले घर सरकार यहाँलाई आवश्यक परेको छ भने तपाईँले सम्झनै पर्ने ठाउँ र एकपटक पुग्नै पर्ने ठाउँ हो सबैभन्दा विश्वास फर्निचर उद्योग रतनगरतिर आदर्शनगर ठोलमा अवस्थित छ जसका प्रोभाइडर हुनुहुन्छ पर शुभ साँझको व्यवसायमा तपाईँ आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ तपाईँ प्रयासरत रहनु भएको छ र केही समस्या उत्पन्न रहेको छ तर पनि त्यो समस्यालाई समाधान गर्ने प्रयत्नमा हामी जुटिरहेका छौँ यति टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ भनेर इसारा मिल्दैछ को हुनुहुन्छ मैले उहाँलाई स्वागत गर्छु हजुर नमस्ते हेलो हेलो हेलो हजुर नमस्ते साथी नमस्ते मैले तपाईँलाई नै बोलाउँदै थिएँ कहाँबाट हुनुहुन्छ आजको दिनमा र राम्रोसँग कुराकानी हुन सकिरहेको छैन होइन कार्यक्रममा आउनु भएको छ हामी एकैछिन पछाडि त्यसो त अन्त्यमा एउटा आवाज बजाएर छाड्नेछौँ कस कसलाई सुनाउनुहुन्छ अनि मेरो साथीहरू एकताको सबैलाई प्रसन्ना सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनेर साथ दिनुहोला अहिलेलाई पनि विदा गरेँ है छुट्टो नहोस् प्रसन्ना कार्कीको सहभागिता मिलेको थियो हामीलाई बकलोरबाट सम्झिनु भएको कार्यक्रम का अरू पढ्छु साँझको व्यवसायीमा छौँ टेलिफोन लाइनमा अर्को एकजना मित्र हुनुहुन्छ भनेर इसारा मिल्दैछ मैले उहाँलाई स्वागत गर्छु हजुर नमस्ते हेलो नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ आज वड़ा, एकदमै केही समस्या चाहिँ आजको दिनमा उत्पन्न रहिरहेको छ धेरैजना साथीहरूसँग हामी कुराकानी राम्रोसँग गर्न पनि पाइरहेका छैनौँ आरामी छौँ कृष्णजी हेलो हजुर दाजु यति राम्रोसँग कुराकानी हुन सकेको छैन कति बिजीमा टेलिफोन सम्पर्क चाहिँ व्यक्सित नहोस् कार्यक्रममा आउनु भएको छ एउटा आवाज हामी अन्त्यमा बजाएर छाड्नेछौँ कस कसलाई सुनाउनुहुन्छ हजुर दाजु धेरै खुसी लागेको छ धेरै दिन दे पछाडि कुरा धेरै खुसी लाग्छ अनि प्रतीक्षा अनि यतिखेर यहाँ रेडी सुनेर बसिरहनु भएको छ मम्मी बुवा भाइ अनि यता दिदीहरू हुनुहुन्छ भान्जु भान्जीहरू उता पदमपुरमा दिदी भेनाजीहरू भान्जु भान्जीहरूतिर अनि उता जुपानतिर धेरैजना साथीहरू हुनुहुन्छ यता वानपुरकादेखि गाउँमा धेरैजना सुनेर बसिरहनु भएको छ गाउँ सबै मम्मी भाइ बहिनीहरू दाजु दिदीहरू सबैलाई दिन्छु दाजु अनि कृष्णा जी कृष्णजी कृष्णजी हनाथ र उहाँसँग पनि कुराकानी गर्ने क्रममा नै सम्पर्क व्यसित भइसकेको छ खै अब पनि टेलिफोन लाइनको प्रयासमा नजुट्नुहोला टेलिफोन लाइनमा कष्ट नगर्नुहोला बिस्तारै अन्त्यतर्फ छ अब पनि तपाईँ माझबाट छुटेर जानुपर्ने बेला पनि भइसकेको छु कार्यक्रम सुन्नुभयो हामीलाई प्रत्यक्ष रूपमा रहेर होस् अनलाइनमा तपाईँ सबैलाई धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद टेलिफोनमा केही समस्या रह्यो तर पनि प्रयासरत रहनुभयो तपाईँको प्रयासको लागि धेरै कदर गर्न चाहन्छु र प्रयासरत रहनुहुने तपाईँलाई सबै सहभागिता जुट्यौँ र केही साथीहरूसँग कुराकानी गऱ्यौँ र केही साथीहरू पृष्ठमा गुन्जिरहेको छ यो आवाज स्थानीय कलाकार योगेश सम्हालको उत्कृष्ट लय तथा शब्द सृजना हो योगेश सम्हाल अनि जमुना राणाको आवाजमा सजिवको आवाज हो जुन आवाजलाई समय डिजिटली पछिल्लो समयमा बजारमा लिएर आवाज पनि हो यही आवाज तपाईँको लागि सार्दै कार्यक्रम अर्पण शुभसा सहयात्री मसुरिया ढकाल पनि अझै लिन चाहन्छु हवस् नमस्कार शुभ सन्ध्या गयो क्रे नेस्टो रे माया संसार कता तिमीलाई मेटे नाम लिएर बाजा छो लिएर बाजा छो तिम्रै माया मोटो बाजा जाछु तिम्रै नाम दिलमा मेटे ना गाँवरा समाज